भू महाशय को नगर तिमी र म साथी बन्नै सक्दैनौ कदापि तिमी झुटो बोल्ने पारङ्गत मान्छे म मा झुटोदेखि डराउने मान्छे तिमी कुरै पिछे कसम खान सक्ने मान्छे म मा कसमदेखि डराउने मान्छे तिमी गल्ती गरेर माफी माग्न नजान्ने मान्छे म नगरेकै गल्तीमा माफी माग्ने मान्छे तिमी अर्कालाई खसालेर um... बोल्न रमाउने मान्छे तिमी अर्कालाई खसालेर बोल्न रमाउने मान्छे म सबैलाई आदर गर्ने मान्छे तिमी अर्काको बनिसकेको काम बिगार्न तम्सन्ने मान्छे म कसैलाई बिगार्न डराउने मान्छे तिमी यताका कुरा उता लगाउन खपिस मान्छे म चुक्ली लगाउन डराउने मान्छे तिमी मिठो बोलेर छुरा रोप्न सक्ने मान्छे म मा खस्रो बोलेर भलो चाहने मान्छे तिमी पानी माथि आगो बाल्न सक्ने मान्छे तिमी पानी आगो बाल्न सक्ने मान्छे म मा आगोले आगो समेत बाल्न नसक्ने मान्छे तिमी ठूलो पद र हैसियत पनि ठूलै भएको मान्छे म मा भूसुना सरह मान्छे यसैले भूमाशय कोशिश नगर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 अभिव्यक्तिको अर्को माध्यम उद्धार आजको उद्घारमा कविता चर्चा गर्छौं र कवि हुनुहुन्छ शक्न गेवाली त्यसो त उहाँ राम्रो गलाकी ध्वनि पनि हुनुहुन्छ उहाँ गायिका पनि हुनुहुन्छ यतिखेर उहाँ रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ र उहाँले भर्खरै मात्र प्रकाशित कृति तिमी र म कविता कृति लिएर आउनुभएको छ यहाँलाई हार्दिक स्वागत गरे कार्यक्रम उद्घारमा हजुर धन्यवाद तिमी र म कविता कृति लिएर आउनुभएको छ गद्य कविताहरू पनि छन् गीती कविताहरू पनि छन् आजको यो बसाइमा शकुन्जीले सिर्जना यात्रा थालेदेखिका कुराहरू आधा घण्टाको कुर समयमा जति भ्याइन्छ त्यति कुराकानी गरौं गा है हजुर हजुर पहिला एउटा कविता सुनिहालौ त हजुर यो कविता पालुआ र मञ्जरी कविता संग्रहमा मेरो यो कविता छ म कवि मा कस्तो कवि मेरो कविताले भन्छ सुनौ त आज भोलि यस्तो कवि मजस्तालाई गन्छ कसले आज भोलि यस्तो कवि मध्यस्तालाई गन्छ कसले चाकडी र खर्च गर्न सक्दैन नि पैसा जसले चाकडी र खर्च गर्न सक्दैन नि पैसा जसले लोभी नजर लगाउँदैन कुकरमाको सम्पत्तिमा लोभी नजर लगाउँदैन कुकरमाको सम्पत्तिमा रमाउँछ सिर्जनाकै पालुआ र मजरीमा रमाउँछ सिर्जनाकै पालुआ र मञ्जरीमा जीव नमस्कार हजुर भन्दै जान कतै चिल्लो घस्ना जी नमस्कार हजुर भन्दै जान्न कतै चिल्लो घस्न सामेल हुन्न गुटबन्दीमा परे परोस एक्लै बस्न सामेल हुन्न गुटबन्दीमा परे परोश एक्लै बस्न मलाई मन नपराउनेले कार्टुन कुरा थरी थरी मलाई मन नपराउनेले कार्टुन कुरा थरी थरी दुनियाँकै जाति बन्न सकिँदैन कसै गरी दुनियाँकै जाति बन्न सकिँदैन कसै गरी मेरा संगी साथी भन्नु कागज र कलम हो मेरा संगी साथ माथि भन्नु कागज र कलम हो पीड़ा अनि दुखाइमा कविता नै मलम हो पीड़ा अनि दुखाइमा कविता नै मलम हो अरू कुरा जिन्दगीमा नपाए नि सोच सरी अरू कुरा जिन्दगीमा नपाए नि सोच सरी सरस्वतीको आशीर्वाद त छ नि मेरो शिरैभरी सरस्वतीको आशीर्वाद छ नि मेरो सिरैभरि पर्वा हकै गर्दिन जे जे भने भनौँ जवा हकै गर्दिन जे जे भने भनौँ ज फलिया रुखलाई हान्छन् ढुङ्गो रित्ता रुख रुख रुख रुखलाई हान्छकले हान्छ कल्ले साहित्यकै सेवा गर्छु सकेसम्म कसै गरी साहित्यकै सेवा गर्छु सकेसम्म कसै गरी कलम मेरो चलाइरहन्छु बाँचुझेल सधैँभरि कलम मेरो चलाइरहन्छु बाँचुझेल सधैँभरि अक्षर नै रोप्छु छर्छु अक्षरकै लाउछु खेती अक्षर नै रोप्छु छर्छु अक्षरकै लाउछु खेती मलजल जल हाल्छु कवितालाई स्याहार गर्छु मरि मेटी मल जल हाल्छु कवितालाई स्याहार गर्छु मरि मेटी धन भन्ने त पछि सम्म नरहन नि सक सके था धन भन्ने त पछि सम्म नरहन नि सक सकेता कविताका ठेली छोड्छु सन्त तिलाई मेरो जेथा कविताका ठेली छोड्छु सन्त तिलाई मेरो जेथाह छ मैले बाँचु जेल त मान सम्मान पाउ छैन थाह छ बाचुन बाँचुन्जेल त मान सम्मान पाउने छैन माला लाको मेरो तस्विर पत्रिकामा आउने छैन माला लाको मेरो तस्विर पत्रिकामा आउने छैन साह्रै राम्रो लेख्थ्यो उसले भन्ने छन् मरेपछि साह्रै राम्रो लेख्थ्यो उसले भन्ने छन् मरेपछि प्रशंसा पुगिन चाहियो हातकै कलम झरेपछि प्रशंसा पुगिन चाहियो हातकै कलम झरेपछि प्रशंसा पुगिन चाहियो हातकै कलम झरेपछि साह्रै राम्रो लेख्थ्यो उसले भन्ने क्षणमा मरेपछि प्रशंसा नै किन चाहियो हातकै कलम झरेपछि कविलाई गरिने सम्बोधन बडो व्यङ्यात्मक तरिकाले प्रस्तुत गर्नु भएको छ नि बाँचुञेल चाहिँ केही अस्ता पस्ता छैन र बितिसके पछि चाहिँ ओहो यस्तो लेख्थ्यो उस्तो लेख्थ्यो भन्ने यो नेपाली संस्कार हो नि है हजुर एकदमै म कवि भन्ने कविता सुनाउनुभयो यहाँको रस्ती बस्ती भनेको त था थालो जन्मस्थलो भनेको त गुवाधी गुल्मी होइन अनि पोखरातिर चाहिँ पढ्नुभएको पोखरामा चाहिँ बिए भएर आइसकेपछि पढे पनि मैले बिएमा समाज शास्त्रमा स्नातको छ है हजुर यो भन्दा अगाडि तिमी र म भन्दा अगाडि पालुवा र कविता संग्रह प्रकाशित गर्नुभयो लोक दोहरीका तिजका गीत पनि गाउनु रहेछ नि त हजुर आज त गीत पनि सुनाऊ है हरिदेवी कोइराला दिदीको संगतमा हुनुहुन्छ निलभि भित्र जुन लुक्दा गजल संग्रह निकाल्न खोज्नु भएको छ आफ्नैहरू फेरि गीती संग्रह पनि प्रकाशित गर्न खोज्नु छ विभिन्न संघ संस्थाहरू साहित्यिक संस्थाबाट सम्मानित पनि हुनुभएको रहेछ पुरस्कृत पनि हुनुभएको रहेछ विभिन्न साहित्यिक संस्थासित सम्बद्ध हुनुहुँदो रहेछ तिमी र म गद्यविता पनि छन् गीती लिमी रविता सुनौ न यसमा हजुर भन्नुभयो विभिन्न थरी कविताहरू छन् र यसमा एउटा कविता गणतन्त्र शीर्षको कविता मैले कोरेको वाचन गरे अनु चाहन्छु गणतन्त्रको अर्थ समेत नबुझे कि मेरी आमा एका चियाको गिलास हातमा लिएर खुसी हुँदै सुनाएकी थिइन् देशमा गणतन्त्र आयो अरे मैले पनि आमाको होमा हो, हो थप्दै निकै खुशी व्यक्त गरेकी थिए प्रति प्रश्न गरिन आमालाई तिमीलाई गणतन्त्रको अर्थ थाहा छ आमा भनेर गणतन्त्रको अर्थै थाहा नपाए कि मेरो आमा त त्यति खुशी थिएन भने गणतन्त्रको बारेमा जानेका मेरा बा खुशी नहुने कुरै थिएन गणतन्त्र जिन्दाबाद योजित कसको जनताको भन्दै दिनै भरि नारा लगाएको हिजै जस्तो लाग्छ दिन महीना वर्षहरू बिते गए कयौ पटक देशमा गणतन्त्र दिवस धुमधामले मनाइयो मेरी आमाले सोचेको जस्तो मेरा बाले कल्पना गरेको जस्तो परिवर्तन आएन देशमा बरु असंख्य युवाहरू विदेशी न थाले बन्द हड़ताल नियमित कार्यक्रम बन्न पुगे अपराधहरू अनगिन्ती भए बलात्कार बढ़ेर गए सत्ता र पदको लुचा चुड़ीमा नेता र दलहरू पारंगत भए गणतन्त्रको फाइदा भयो त केवल नेताहरूको लागि मात्र दुब्ला पातला रिष्ट पुष्ट हुए छात्र वृत्तिको कोटामा उनैका सन्तान विदेशमा पढाउन पाए हाम्रा त के कुरा हजुर गणतन्त्रको लागि ज्यानकै आहुति दिएका ती शहीदले पक्कै शराब्दा हुन् त्यसैले बिन्ती छ नेपाल आमा नेता त तिमीले धेरै जन्मायौ अब नेता होइन सच्चा देशभक्त नेपाली जन्माइदेऊ सच्चा देशभक्त नेपाली जन्माइदेऊ <laughs> गणतन्त्रले जे दिन्छ भनिएको थियो त्यस्तो चाहिँ भएन भन्ने यहाँको कविताको आशय भयो होइन अलिकति विगततिर फर्किउ न कस्तो थियो तपाईँको बालापन कस्तो थियो कति सृजनशील हुनुहुन्थ्यो साथी संस्था थिए हजुर म कट्टर बाहुनको परिवारमा जन्मे तर एउटा कुरा चाहिँ के कुरामा म मा भाग्यमानी थिएँ भने मेरो बुवा मम्मी दुवैजना शिक्षित हुनुहुन्थ्यो बुवा चाहिँ नेपाल सरकारको जागिरे त्यो जमाना बनारसमा गएर बनारस विश्वविद्यालयबाट पढेर आएर नेपालको जागिर खाएको मेरो बुवा मम्मी पनि शिक्षित घरमा उहाँहरूले गौरी काव्य मेरो मम्मीलाई कण्ठ थियो मुना मदन गौरी खण्ड काव्य पात्र कन्ठै सुनाउनुहुन्थ्यो अनि त्यो त्यति बेला हामी केटाकेटी हुँदा अहिले जस्तो सर्वसुलभ किताबहरू न पाइने काठमाडौँ आएर किनेर लैजानुपर्ने अनि त्यसपछि म फेरि कस्तो भने हुर्किने क्रम पनि बुवा जागिर भएको हुनाले कर्मचारी जतातता सर हुनुभयो तिनै तिनै जिल्लामा चाहिँ म बच्चामा जानु पर्यो बुवाहरूसँग अनि त्यो मम्मीले त्यो कथा के रे त्यो कविता संग्रहज अनि पात्रो जस्तो भएको एकदम जतन गर्ने के पैसालाई भन्दा त्यसलाई बढी जतन गर्ने मुना त्यस्तै रामायणका श्लोकहरू सुनाउने त्यस्तो गर्नुहुन्थ्यो अनि हामी बच्चाहरूलाई पढाउन बसाल्ने अनि त्यसपछि हामी चञ्चल बालापोन मेरो दुइटा भाइहरू म एउटा छोरी जेठो अल्छी लिएर बुवा कथा भन्नुहोस् बान। न भनेपछि बुवाले चाहिँ कथाहरू भन्ने र पछि मलाई त आइए पढ्ने बेलामा थाहा भयो त्यो त गुरूप्रसाद मैनालीको कथा नासोहरू तिनीहरू तिनीहरू बुवाले हामीलाई सुनाउनु हुँदो रहेछ बच्चामा अनि अर्को रोचक अनि फेरि बाहुनको घर घरको हजुरआमा मामा घरको हजुरआमाहरूले बिहान भजन गाउने रामायणका श्लोकहरू भन्ने तिनीहरू त्योभन्दा पनि अझ रोचक चाहिँ मलाई साहित्यमा सायद झुकाव भयो कि जस्तो लाग्छ मेरो नाम शकुन्तला पहिला थिएन रे शाकुन्तलबाट प्रभावित भएर मेरो नाम पहिला नयना तर बुवा मामले पछि मेरो नाम शकुन्तला राख्नु पर्यो अनि म जब स्कुलमा जान थाले गुरु गुरुआमा बित्तिकै गरेर भनेर सबैले लु हाल्छ मलाई जिस्काउने मलाई देख्दा बित्तिकै अनि मलाई त यो साहित्य भन्ने कुरा यति मिठो हुँदो रहेछ मम्मीले गौरीका त्यस्तै गरुना मदन त्यस्तै गर्ने हजुरआमाहरूले त्यस्तो गर्दाखेरि चाहिँ मलाई त्यो एकदमै बाहिर गएर भन्ने वातावरण नभए पनि अनौपचारिक रूपमा घरभित्रै साहित्यिक वातावरणमा म हुर्किएकी रहेछु मलाई पछि त्यस्तो लाग्यो बुझ्ने भइसकेपछि कलेज मैले आइए चाहिँ मैले तौलियामा पढे अनि बिए पहिलो वर्षमा पढ्दै थिएँ बुटल बमी क्याम्पसमा त्यसपछि बिए भएर आइसकेपछि बिए र एमए चाहिँ पोखरामा पढे पृथ्वीनारायण क्याम्पसमा अनि यो स्वर त मिठो छ हजुर uh, शाकुन्तकुन्तल शुभनाम त्यसपछि शकुन्तला राखियो होइन पहिलाको नाम के रे पहिला नयना नैनायनाबाट साकुन्तल शाकुन्तलबाट शकुन्तला शकुन्तलाकुनमा आइपुग्यो कस्तो लाग्छ त्यो बालापनलाई सम्झँदाखेरि मेरो बालापन चाहिँ एकदम रमाइलोसँग बित्यो बुवा मम्मीको एउटा छोरी अनि त्यसपछि अब राम्रो मध्यमवर्गीय परिवार खाना लाउनको दुःख भएन कर्मचारीको छोरी जागिरेको छोरी अनि म पढ्न पनि अनुशासित अनि सबैजनाले असाध्य माया गर्नुहुन्थ्यो बालापन एकदम राम्रोसँग हुर्क्यो बित्यो मेरो अब चाहिँ अर्को कविता सुनौ नि त त्यसो भए हजुर अनि म प्रवासमा छु प्रवासमा बसे पनि प्रवास अमेरिकामा बस्नुहुँदो रहेछ प्रवासमा बसे पनि देश चाहिँ ढुकढुकीमै छ भनेर चिन्ता र चासो घरै लेख्नुहुन्छ चा। चा। हजुर छ अनि मैले एउटा कविता प्यारो आफ्नै माटो भनेर कोरेकी थिएँ कविता अहिले वाचन गर्ने अनुमति चाहन्छु सुनौ हिजरा मझेरी में सृजना को पोको थी अपने देश में बस के ही गरने धोको गुंडे छोड़े भौतरी रोको कहेरो को यो भैर नोमाझ तोता फर संगी बिहे बर्तन पूजा ज छोटे रंगी चंगी, रमा उदय चढ़ पर्व मनाए का पल्को आंख भारी घूमी रंश बार महीना झलको गगन चुम्बे महल देखो मन में खेल कता कता सम्झे खरका समझो मान्छे खर् धरो धर्म नेपाल पुग्छ मन तिमला हो कि होना भा रोपाईको झल्को आउँछ यहाँ झरी पर्दा वनपाखाको झल्को आउँछ चरी चिरबिर गर्दा छैनन् यहाँ पधेर र पानी कामुल पनि बसाउँदैनन् गोदा बरी चमेली फुल पनि गुरास फुल त यही देशमानी फुल्दो रहेछ तर हाम्रो जस्तो ला गोरा सन्तका फुल छ सपना पनि नेपाल गएकै हुन्छ बिउझमा छो देश सम्झेर रुन्छु हामीले नेपाल प्यारो भन्दा प्रभासैमा फसी राष्ट्रियता छ भन्छन् विदेशैमा कल्लाई था च देश समझे को बेथ विदेशी दंथ भूके हो राष्ट्रीय खर्का गाज पन्छाइ पछाई हिँडेको त्यो बाटो प्यारो आफ्नै माटो चन्द्र सूर्य अङ्कित झन्डा हाम्रो गौरव आफ्नै गुडमा फर्काने छौ संसार ढोले पनि आफ्नै गुडमा फर्काने छौ संसार डोले पनि <laughs> सुन्दर लगाइदिनु भयो शक्ंजी यो गीति कविता सुनाई राखाखे मैं पोखराक विराट प्रतिभा लोकगायिका हरिदेवी कोईराला समझी राखि वहां शुभे का शब्द मेरी प्रिय बहनी लोकगायिका एवं साहित्यकार शकुंतलाकुंतला तिम्रो लेखन और गायन कला प्रत्येक कलात्मक यथार्थ जीवनको भोगाई र विम्बहरू प्रतिविम्बित भइरहेका छन् नेपाली माटो र जीवन प्रतिको श्रद्धा र माया झल्काइरहेका छन् तन विदेशमा भए पनि मनमुटु नेपालकै उकाली ओह्राली र फाँटहरूमै छन् नेपालकै झलकोमा छन् भनेर उहाँले लेख्नु भएको रहेछ उहाँले शक्कुनलाई नै सम्झेर गीतै लेख्नु भएको रहेछ नि त होइन शकुन तिमीले यसै गरी गीत गाई राख तिमले यसै गरी गीत गाई राख उन्नतिको चोखो सिन्दुर शिरमा लाइ राख हत्केलामा लाली गुरा शिरमा सगरमाथा जहाँ रहे नै ने सुनाइरहनु नेपालीको गाथा आफ्नै भाका आफ्नै पन अनि आफ्नै माटो हृदयमा सजाई राख संस्कृतिको पाटो हृदयमा सजाइ राख संस्कृतिको पाटो आशीर्वाद त निकै दिलैदेखि दिनुभएको रहेछ नि त अहिले पोखरामा भेटघाट भयो नि एकदमै गर्ने भनेको अनि अस्ट्रेलिया जानु पर्यो भेट चाहिँ शुभकामना पनि यसरी कवितामै दिनु भएको थियो र त्यहाँ पढेर सुनाइयो उहाँको शुभकामना मैले उहाँलाई आमा समान हुनुहुन्छ मेरो लागि यो साहित्यमा ल्याउने नै उहाँ हो र उहाँले पनि मलाई एउटा सन्तान आमाले अभिभावकले जस्तो माया दिन्छ त्यस्तै माया आशीर्वाद दिइराख्नु भएको छोरी एकदमै एकदमै हो त्यसर्थ अभिव्यक्ति को, को उदगार उदगार यो सड़क यो संकीर्णता में अब नई सकते इंजीनियर सुनून नेता प्राध्यापक रवि सुन ईतिहास को प्रत्येक आंदोलन सुनोस अभिव्यक्ति का विभिन्न विधा साहित्यिक गतिविधि सृजना का पाटा र यहां अेडियो नेपाल तरंग तरंगमा कार्यक्रम उदगार सुनी रहती को अर्क मध्यम उद्गार में यहां सृजना पठान सकन् पत्रचारि चा। हम ठेगाना हो कार्यक्रम उदगार पोस्ट बक्स नंबर छ सौ चौतीस रेडियो काईडी उदगार एटकम श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्घारमा आउनुहुन्छ कवि तथा गायिका भनेर सम्बोधन थपे मैले फेरी शक्न गेवाली तिमी र मको न्यूमा हामीले साहित्यिक भलाकुसारी गरिराखेका छौं शकुनजी अब के सुनाउनुहुन्छ अब म जहाँ छु त्यो ठाउँको पनि लेख्नु पर्यो हजुर वाचन गर्ने अनुमति चाहन्छु संसारकै राजधानी न्यूयोर्क सबैको सपनाको शहर यो न्यूयर्क चुम्बकले जस्तै तान्छ यो शहरले मानिस भीड़ मानिस्या सिएर पनि टाँसिन्छ यही कम्ती राम्रो छ र न्यू आँगै श्रिङ हुने गगन चुम्बी भवनहरू सिलिप्त परेका बाटाहरू सल्लाह जस्तै गाडीका तातीहरू बाटो छेउछाउका वृक्षहरू कम्ती राम्रो छ न्यू योर्क आफ्नै तालमा बग्ने हर्सन र इष्ट रिभरहरू पहर र छितिसम्म निलो देखिने समुद्र भीमकाय पानी जहाजहरू टक्क उभिएकी स्ट्याच्यू अफ लिबर्टी राम्रो छ र न्यू जमिन मुनि दौड अनि रेल रंगिन टाइम स्क्वायर दुलै जस्तै सिंगारिएकी म्यान काला गोरा नेप्टा चुच्चे अग्ला होचा सबै महादेशका प्रतिनिधिहरूको सम्मिश्रण कम्ती राम्रो छ र न्यू यो सफा सड़क चोक र गल्लीहरू फुलै फूलका बगैंचाहरू हिउँ धर हिउँ फुल्ने रूखहरू शैद वैशाखमा ढकमक्कै फुल्ने चेरीका बगैँचाहरू कम्ती राम्रो छ र संसारभरिका कला र संस्कृतिका झाँकीहरू नाचेर कहिले नथाक्ने ना नर्तकीहरू सुन्दर गुलाबको फुलले भमरा ताने शरी संसारलाई आफैतिर तान्छ कम्ती राम्रो छ र न्युयोर्क कम्ती राम्रो छ र न्युयोर्क त्यस्तो राम्रो छ है न्युयोर्क देश अमेरिका।, अमेरिका अब नजाउ सपनाको देश जस्तो लागेको होला जहिले अहिले मैले वर्णन गरेँ म बसेको सहर चाहिँ यस्तै सुन्दर छ तर त्यहाँ जति नै सुन्दर भए पनि त्यो सबै मानव निर्मित हो हामीलाई त आफ्नै गाउँ बेसी हिमाल पाखा तराई तल तलैया देश नै सुन्दर लाग्छ त्यहाँ त गुराँस फुल्दैन होला फुल छ फुल्न चाहिँ फुल्छ तर एकदमै त्यही हो त्यही भएर लाली हाम्रो जस्तो लाली गुरास अन्त कहाँ फुल्छ अमेरिकामा रहे पनि सपनामा त जहिले पनि नेपालकै देखिन्छ देख्छु एकदमै देख्छु अनि त्यही हुनाले मैले सिर्जनाहरूमा पनि म नेपालमै दौडिरहेकी हुन्छु र नेपाल कहि कति बेला नेपाल जाउँ जस्तो हुन्छ व्यस्त समय हुँदा हुँदै पनि सबै परिवारलाई मिलाएर सिर्जनामा निरन्तर लागि राख्नु भएको छ लेख्नु नै ठुलो कुरा हो नि त हजुर अनि तिजको गीत पनि गाउनुहुँदो रहेछ है हजुर तिज त सकिसक्यो हजुर तिजको सन्दर्भ भएको भए चाहिँ ल एउटा तिजको गीत सुनौ भन्नुहुन्थ्यो के यो चाहिँ मैले अहिलेको बसाइमा सम्भव भयो भने म रेकर्ड गर्ने सोचमा छु र मैले एउटा हामी पश्चिमाञ्चल रोइलाको लागि प्रख्यात छ मैले एउटा रोइला भाकामा एउटा गीत कोरेकी छुइलाको लो, लो लोभ हुन लाइसकेको लय हो हजुर एकदमै र हाम्रो पश्चिमाञ्चलको लोकप्रिय लय पनि हो त्यसमा मैले कोरेको छु मिल्यो भने यो पटक रेकर्ड गर्ने सोचमा छु हजुर के मलाई देशले, भन्नी के मलाई देशले देशले बिर्स मई देश भा जुन को नाम भे न जुन नामा हो जुन भए नि जे सुन्दरे सुन्दर रोइलाको लय यही होइन युगल लयमा गाउँदाखेरि अझ मिठो सुनिन्छ नि त्यो पनि विचार गर्दैछु मलाई एक दुईजनाले त्यो पनि भन्नुभयो पर्दै सिएको महिलाहरू मात्रै छैनन् पुरुषहरू पनि पढ्दै छन् दुवै थरीको प्रतिनिधित्व हुन्छ यसमा हजुरले एक्लै भन्नुभयो भने अनि सबैले एकदम त्यो म एउटा कुराले भाग्यमानी हो यति माया पाएकी छु सबैले सकन सकन भन्नुहुन्छ मैले कविता भन्न उठे भने चार लाइन भन्न नपाउँदै बरर बर ताली बजाउनुहुन्छ एकदम हाम्रो कुरा लेखिदिन्छ एकदम वास्तविक कुरा लेख्छ सरल लेख्छ तर अति गहिरो भाव भोगेको हुन्छ यसो कविताहरू भन्नुहुन्छ अति नै माया गर्नुहुन्छ स्वर तेरो मिठो छ भन्नु लेख्दैमा होइन नि त हजुर हजुर यहाँको कविताहरू पढ्दाखेरि बडो सहज सरल लाग्छ र भाव चाहिँ गहिरो हुन्छ अब एउटा कविता सुना मैले चाहिँ सबैभन्दा महान शब्द आमा आमालाई, आमालाई आमा तिम्रो माया आमा महँगो पश्मिनाको पछौरी किनेर के गर्नु तिमीले ओढ्ने मैलो मजेत्रो जस्तो बसाउँदैन कति आमा महँगा खाजा खाएर के गर्नु तिमीले दिएको मोई मकै भट्ट जस्तो स्वाद हुँदैन कति आमा तारे होटेलको विदेशी खाना खाएर के गर्नु तिमीले ढुङ्ग्रोले फुफु गर्दै आगोमा पकाएको भात र तिउन जस्तो हुँदैन कति आमा आफैले नोकरी गरेर महिना मारि तलब बुझेर के गर्नु तिमीले पटुकाबाट निकालेर दिएको एक रुपियाँ जस्तो ठुलो लाग्दैन कति आमा बजारका महँगा फलफुल किनेर के गर्नु तिमीले बारीबाट टिपेर ल्याइदिएका खन्यौका दाना जस्तो हुँदैन कति आमा महँगो ओछ्यानमा सुतेर के गर्नु तिम्रो काखमा जस्तो मिठो निद्रा लाग्दैन कति आमा अरूको वा वुवा र स्याबसी के गर्नु तिमीले रिसाउँदा गर्ने गाली जस्तो प्यारो लाग्दैन कति आमा जमाना जति नै फेरिए पनि तिमीले गर्ने माया सधैँ उस्तै छ निर्मल कञ्चन अनि निस्वार्थ त्यसैले तिम्रो माया अतुलनीय आमा तिम्रो माया अतुलनीय आमालाई यति मिठो सम्बोधन गर्नु भएको छ कवितामा आमाको स्नेह चाहिँ कति पाउनुभयो आमाको स्नेह पाउन चाहिँ पाए तर अल्पायमै आमालाई गुमाए आमा मेरो मम्मी छप्पन्न वर्षको हुँदा तीन वर्ष अगाडि स्वर्गी हुनुभयो अहिले पनि आमाले जहाँ हुनुहुन्छ आमाको आशीर्वाद पाइरहेकी छु तर सामिप्यता चाहिँ एकदम कम पाए कवितामै आमालाई सम्बोधन गर्नुभएको छ एउटा सन्तानले अर्घ चढाउने भनेको सुन्ने एउटा कविता वाचन गर्ने अनुमति चाहन्छु हामी जहिले पनि भन्ने गर्छौं प्रायः जसो हामी आमालाई मात्रै लेख्ने गर्छौ बालाई सम्बोधन गरेर कमै लेख्छौ तर मेरो बा पनि त आमा तो, तो समान हो नि त्यसकारणले मैले बालाई पनि बा तिमीलाई सलाम भनेर प्रयोग गर् वाचन गर्ने अनुरोध चाहन्छु न तिम्रो ऋण तिरेर तिर्न सक्छौ बा न ति दिन फर्काइदिन सक्छौ हामीले तिमीले कथा र गाउँ खाने कथा हाल्दै हामीलाई हुर्काएको हिजै जस्तो लाग्छ जीवन चक्रै आफै आमा बनिसक्दा बल्ल बुझ्दैछु बा ती तिम्रा दुखका दिनहरू ती तिम्रा भोगाईहरू तिम्रा दौड़ाईहरू रहर त तिम्रा पनि थिए होला नि बा सबै रहर पैतालाले कुल्चिएर हाम्रा खुसीहरू खोज्दै दौडी रहेरौ तिमीले मैलिएको टोपी समेत धुने फुर्सत कहाँ पाउनौ तिमीले हामीलाई मिठो खुवाउन आफू भोक भोकै पेट कसेर हिड्यौ ती तिम्रा निधारका रेखा र फुलेका कपालले हाम्रा लागि कति घाम्रा पानी खेपेको छ कति पीड़ा मन भित्र भित्रै लुकाएको छ ती आँखाले कति आँसु एकान्तमा खसालेको छ अब्बल बनाउने चाहना तिम्रो हामी डगमगाउँदा दहरो हात तिम्रो आमा हात तिँदा खदिलो साथ तिम्रो हाम्रो आधार धुरी खाबो तिमी नै त हौ बाई सलाम बा तिमलाई स्वस्थ हुनुहुन्छ बुवा चाहिँ गण्डकी प्रदेशका लोक फाँकीहरूलाई पनि टपक्क टिपेर ल्याउनु भएको छ परदेशमा बसे पनि घरदेशको चिन्ता र चासो निरन्तर आफ्ना सिर्जनामा लेखिराख्नुहुन्छ र रोइला भागालाई चाहिँ फेरि धुनमा पनि सजाउँछु भनेर भन्नुभएको छ बसाइ चाहिँ कति छ हाम्रो अब हजुरमा पन्ध्र दिन छ पन्ध्र दिनमा रेकर्ड गर्नै जानु होला हामीले रेडियोमाया प्रेम बिना संसार अडिँदैन होइन बढी लेखिएको विषय नै माया त विषय नै माया प्रेम र त्यो माया प्रेमलाई नै लिएर मैले कविता लेखेको छु त्यसमा अलिकति थोरै व्यङ्ग जस्तो पनि छ अचेल प्रेम पहिले पहिले प्रेम गर्थे पान्ना भरि चिठी लेखी पहिले पहिले प्रेम गर्थे पान्ना भरि चिठी लेखी अचिल प्रेम गर्छन् हजुर फेसबुकैमा फोटा देखी अचिल गर्छन् हजुर फेसबुकैमा फोटो बानी बेहोरा केही चाहिँ देखे पुग्यो बानी बेहोरा केही चाहिँ छाला राम्रो देखे पुग्यो भन्नेहरू केही परेन आइल भ्यू लेखे पुग्यो भन्नेहरू केही परेन आइल लेखे पुग्यो मनमा साँचो माया भए धन सम्पत्ति खोजिँदैन मनमा साँचो माया भए धन सम्पत्ति खोजिँदैन पसलको सामान जस्तो मायालुलाई रोजिँदैन पसलको सामान जस्तो मायालुलाई रोजिँदैन केटा केटी जस्तो स्वच्चा प्रेम लगाइँदैन केटा केटी जस्तो स्वच्चा प्रेम लगाइँदैन मान्छे असल हुनु पर्छ मुहार राम्रो चाहिँदैन मान्छे असल हुनुपर्छ मुहार राम्रो चाहिँदैन प्रेम त्यसै कहाँ हुन्छ र मनले मनलाई छुनु पर्छ प्रेम त्यसै कहाँ हुन्छ र मनले मनलाई छुनु पर्छ धडकन साह्रै नजिक हुनु पर्छ एकअर्का दिल र धडकन साह्रै नजिक हुनु पर्छ हेर्दै नभतिले ज्यानै समय दिन सक्छन् सच्चा प्रेम गरेकाले ज्यानै समय दिन सक्छन् ज्यानै समेत दिन सक्छन् कविता सुन्दाखेरि साह्रै सरल लाग्छ तर घुमाउरो पाराले भन्नु पर्ने कुरा त बाँकी राख्नु भएको छैन नि मेरे कोशिश हो हजार कस्टो लगता अ दुनिया तो अब सब सामिक संजाल सीमित भईस पचिला सामाजिक संजाल में आज यो संजाल हो कि जंजाल हो उपयोग राम्रोसँग गरेको एकदमै राम्रो छ तर यसलाई दुरुपयोग पनि धेरै भएको छ त्यसलाई धेरै खायो भने पन गुण पनि तितो हुन्छ राम्रोसँग सदुपयोग गरौँ सञ्जालको सदुपयोग गरौं फेसबुकमा चिनिएको साथी फेसबुकमै निमिट्यान्न नहोस् नहोस् एकदम एउटा हार्दिकता बाँड्न सकियोस् हार्दिकता त होइन एकदम अब के सुनाउनुहुन्छ अब यो हामी भन्छौ नि जहिले पनि आफूलाई असल ठान्छौ अर्कोलाई नै दोषारोपण गरेर मलाई त्यो देख्दा आफै पनि रनभुल्लो हुन्छु हामी भित्र म पनि पढ्छु र यो पर्खाल शीर्षकमा मैले कविता कोरेकी छु यसलाई वाचन गर्ने अनुमति चाहन्छु म त रनभुल्लो छु जताततै पर्खालै पर्खालिएको देख्दा दाजु बीचमा पर्खाल दिदी बहिनी बिचैमा आफन्त आफन्तका बीचैमा पर्खाल बीच में पर्खाएल साथी संगी बीचैमा पर्खाल कतै पैसाले बनाएको परखाल कतै पद र प्रतिष्ठाले बनाएको परखाल अनेक अनेक रहस्यले बनाएको पर्खाल हामी किन हिम्मत गर्दैनौ यी पर्खाल गर्लाम गुरलुम ढालिदिने आजै ढाल्नुको सट्टा होचो पर्खाल पनि इँटा थपेर अझै अग्लो बनाउन कसिन्छौ पर्खालले दाजु बीचमा न त काँधमा काँध मिलाउन दिन्छ दिदी बहिनी बीचमा न त अंगालो हाल्न नै दिन्छ न त आफन्त आफन्त बीच पारी हेरे भलाकुसारी दिन्छ न त साथी भाइ बीज त म गरेर ठट्टा गर्न नै दिन्छ म त रनभुल्ल छु हामीले पर्खाल आफैले ठडाएर टाढा भयौ कि पर्खाल बनिदिनाले हामीलाई टाढा गरायो पर्खाल बनिदिनाले हामीलाई टाढा गरायो पर्खाल शीर्षकको कविता पनि तिमी र मभित्रको कविता कृतिभित्रबाट सुनाउनु भयो सकुन्जी अब हामीले बिदा माग्नु पर्छ समय आधा घण्टा घरकिन घरकिन लागेको छ गीतकार र गायिका पनि थपौँ न शकुन केवाललाई सुनेर बसिराख्नु भएको छ सबैलाई कसरी सम्बोधन गर्नुहुन्छ अब विधा माग्ने बेलामा सर्वप्रथम त हामी नेपाली कला साहित्य संस्कृति नरहे कहाँ रहला नेपाली भाषा साहित्य कला संस्कृतिलाई माया गरौँ भन्न चाहन्छु र जहाँ भए पनि हामी हाम्रो पन नभुलाऊ हामी नेपाली हौँ हामी जात हौला विभिन्न जात जातिका पूर्व पश्चिमका हौला उत्तर दक्षिणका हौला तर सबैभन्दा पहिला हामी नेपाली हौ नेपाली नेपाली भएर बाँचौँ एकअर्कामा माया सद्भाव बाँडौँ माया सद्भाव कहिले पनि रीति र यति भन्दै मलाई पनि यहाँसम्म बोलाएर मेरा मनका भावनाहरू मेरा सृजनाहरू श्रोताहरू समस्या राख्ने मौका दिनुभएकोमा कार्यक्रम सञ्चालक आदिनी दाजु हजुर रमेश पौडेलज्यूलाई हार्दिक आभार प्रकट गर्छु यति भन्न चाहन्छु श्रोताहरू आजको उद्घारमा रहनुभयो बहुमुखी प्रतिभा कि धनी लुकेकी प्रतिभा शक्कुन गेवाले उहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढ़ोस् भन्दै आजको यो उद्घारबाट म रमेश पौडेल पनि विदा माग्दछु नमस्कार